नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा संसारभरेकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल वन्यजन्तु सरीसृप र चरालाई थुनेर वा बाँधेर राख्न कानुनी रूपमा प्रतिबद्ध छ तर वन र वन्यजन्तुकै संरक्षण गर्ने निकाय सामुदायिक वनहरूले नै कानुन विपरीत वन्यजन्तु सरीसृप र चरा राखेका छन् पश्चिम चितवनको ज्ञानेश्वर सामुदायिक वनले आठ प्रजातिका जनावर तथा सरसृप र अहिले पनि थुनेर पर्यटकलाई आकर्षण गरिरहेको छ जुन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन विपरीत हो वन्यजन्तु तथा चराचुरुङ्गीहरूको पनि आफ्नै अधिकार छ देवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक अधिकारले भन्नुभयो पछिल्लो समय वन्यजन्तुलाई थुनेर राख्ने क्रम बढेको छ त्यो गलत हो ज्ञानेश्वर सामुदायिक वनले लामो समयदेखि मृग चित्तल लघुना अजिङ्गर लगायतका जनावरहरूलाई राखेर पर्यटक तानिरहेको छ अहिले सो स्थानमा रहेको ठुलो अजिङ्गरले पचासवटा पारे अन्डासमेत पारेको छ जङ्गलमा जङ्गलमा भएको भए त्यो अण्डाले अरू अजिङ्गर जन्मिन्थे यहाँ थुनेर राखेको अजिङ्गरको फुल बतासे भयो त्यसबाट बच्चा निस्केन एक स्थानीयले भने अजिङ्गरले त्यो फुललाई आफैले बेरेर राखेको छ ज्ञानेश्वर जस्तै धेरै सामुदायिक वनले अहिले यसरी नै कानुन विपरीत वन्यजन्तु थुनेर पारेका छन् आफूलाई पर्यटकीय दृष्टिकोणले नमुना बनाउन सामुदायिक वनहरूले बन वन्यजन्तु थुनेर राखेका हुन् सुस्त मनस्थिति भएका बालबालिकाको विकासको लागि चितवनमा सुरु गरेको घरमा आधारित आयमूलक कार्यक्रम अन्तर्गत सोमबार रत्नगरका सुस्थ मनस्थिति भएका बालबालिकालाई बाख्रा प्रदान गरिएको छ आय आर्जन गरी सुस्थ मनस्थिति भएका बालबालिकाको लालन पालन र शिक्षामा खर्च गर्ने गरी राष्ट्रिय स्वस्थ मनस्थिति कल्याण संस्था चितवन शाखाले बालबालिकाका अभिभावकलाई बाख्रा प्रदान गरेको हो रत्नगरमा एक कार्यक्रमको आयोजना गरी स्वस्थ मनस्थिति कल्याण विद्यालय रत्नगरमा अध्ययनरत पाँचजना विद्यार्थीहरूलाई जनै एक एकवटा बाख्रा प्रदान गरिएको छ बाइसजना विद्यार्थी अध्ययनरत स्वविद्यालयका एक सय नकुल चौधरी पूजा र सञ्जीव पौडेलका अभिभावकलाई बाख्रा प्रदान गरिएको राष्ट्रिय स्वस्थ मनस्थिति कल्याण संस्था चितवन शाखाका सभापति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो पहिलो चरणमा अभिभावकको घरासी बस्दाको मूल्याङ्कन गरी सीमित सङ्ख्यामा बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो बौद्धिक अपाङ्गता भएका बालबालिकाको विकासका लागि राज्यले ध्यान दिन नसकेपछि कल्याण संस्थाले घरमा आधारित आयमूलक कार्यक्रम सञ्चालन गरेको श्रेष्ठले बताउनुभयो चितवनमा अहिलेसम्म अठारजना स्वस्थ मनस्थिति भएका बालबालिकाका अभिभावकलाई बाख्रा वितरण गरिसकेको उहाँले बताउनुभयो चितवनमा दुई सयभन्दा बढी सुस्थ मनस्थिति भएका बालबालिका रहेको र चारवटा सेन्टर स्थापना गरी उनीहरूलाई अध्ययन गराइरहेको सभापति श्रेष्ठले बताउनुभयो कार्यक्रममा रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले नगरपालिकाको दुई लाख रुपियाँ र अन्य दाताहरूको सहयोगमा पाँच लाखको अक्षयकोश स्थापना गरी सुस्थ मनस्थिति कल्याण विद्यालय रत्नगरमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्ने नगरपालिकाको योजना रहेको जानकारी दिनुभयो महिला बालबालिका कार्यालय चितवनकी अधिकृत सुशीला वाग्ले सरकारी स्तरबाट आवश्यक नीति बन्न नसकेकाले बौद्धिक अपाङ्गता भएकाहरूको विकासको लागि काम गर्न कठिनाई भएको बताउनुभयो विद्यालयको भवन निर्माण समितिका संयोजक हरिष्ण पाठक नेपाल उच्चमावि रत्नगरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारी समाहित शिक्षा तथा लेखाजोखा केन्द्र भरतपुरका इन्द्रबहादुर पौडेल समाजसेवी महेश रौनियर राम बहादुर पाठक बहादुर श्रीबहादुर मास्के लगायत बन्नुभएको थियो कार्यक्रम राष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्था चितवन शाखाका सभापति श्रेष्ठको अध्यक्षतामा भएको थियो <स्था> बढ्दो गर्मीका कारण चितवनको जनजीवन प्रभावित भएको छ गर्मीले गर्दा वृद्ध ब्रिदा र केटाकेटीको बढी समस्यामा परेका छन् भरतपुर सरकारी अस्पतालमा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ भरतपुर अस्पतालका अनुसार गर्मी बढेसँगै मासिक तिन हजारभन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् अस्पतालका मेडिकल रेकर्डर नारायण प्रसाद रिजालले गर्मीको सुरुवात भएसँगै बिरामीको चाप बढेको बताउनुभयो चितवन नवलप्रासी तनहु धादिङ मखवानपुर लगायतका जिल्लाहरूबाट बिरामीहरू अस्पतालमा उपचारका लागि आउने गरेका छन् गर्मीकै कारण बजारमा सर्वसाधारणको आवाजात दिउँसोको एकदम भने चलने सवारी साधन सुगम मानने भरतपुर नगरपालिक्रक्याल में विद्यार्थी अभाव के कारण देखा दे जिला शिक्षा कार्यालय शिक्षक दरबंदी कटौती कर विद्यालय समस्या में पड़े भरतपुर एक ठिमुरास्थित श्री राष्ट्रिय प्राविमा विद्यार्थी कम भएको भन्दै चार दरबन्दी मध्ये एउटा दरबन्दी कट्टा गरेका कारण विद्यालयलाई समस्या परेको छ भने विद्यार्थी मर्खामा परेका छन् कक्षा पाँचसम्म पढाइ हुने विद्यालयमा बाल विकाससँगै छवटा कक्षा सञ्चालन भइरहेका छन् विद्यालयमा एक निज शिक्षक र बाल शिक्षिकाले माथिल्लो तहको कक्षा लिनु विद्यालयका प्रधान कृष्ण ओझाले बताउनुभयो शिक्षकको अभावका कारण बहुकक्ष कक्षा सञ्चालन गर्नु परेको उहाँको भनाइ छ हामीसँग पर्याप्त मात्रामा कक्षा कोठाहरू छन् तर शिक्षक अपुग्छ प्र ओजाले भन्नुभयो शिक्षक नहुँदा एउटै शिक्षकले दुई दुई कक्षा एकै पटक हेर्नु परेको छ कक्षा नभए पनि शिक्षकले एउटा कक्षामा कक्षाकारी दिएर अर्को कक्षामा जाने गरेको उहाँले बताउनुभयो यसले जति विद्यार्थीलाई दिनुपर्ने समय पनि दिन नसकेको उहाँले गुनासो गर्नुभएको छ एक सय बत्तीस घरधुरी रहेको भरतपुरको विकट मानिने ठिमुरा गाविसमा आदिवासी जनजाति लगायत मिश्रित जातको बसबास रहे पनि चेपाङ समुदायको बाहुल्यता छ राष्ट्रिय लोकभजन चोडका संरक्षण प्रतिष्ठान चितवनको आयोजनामा संरक्षण मूलक लोकभजन चोडका गायन कार्यक्रम पूर्वी पिटुआ तीन मिलनचोक में संपन्न भ प्रतिष्ठानका आजीवन सदस्य एवं रेडियो अर्पणका कार्यकारी अध्यक्ष वेद प्रसाद आचार्यको प्रमुख आतिथता तथा प्रतिष्ठान चितवनका अध्यक्ष टेकाराम रामेछानेको का अध्यक्षतामा कार्यक्रम भएको थियो कार्यक्रमका प्रमुख अतिथि आचार्यले सो कार्यक्रमले लोभ गएको लोक भजन तथा चुडका गायनको संरक्षण हुनुका साथै विकृत हुँदै गइरहेको लोकगीत सङ्गीत तथा पश्चिमा संस्कृतिलाई निरुत्साहित गरी आत्मशक्ति पैदा गर्न र लोक भजन चुडकाले परमानन्दको अनुभूति दिन सकिने भन्दै जनहरूमा नयाँ आयाम सिर्जना गर्न सक्ने बताउनुभयो कार्यक्रममा सिद्धेश्वरी मन्दिर एवं पुष्पाञ्जली भजनसम्म पदमपुर र अन्नपूर्ण भजनसम्म पिठुवाको झाँकी स्रोतको विशेष प्रस्तुति रहेको थियो प्रतिष्ठानकी द्वितीय उपाध्यक्ष सीता कण्डेले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा प्रथम उपाध्यक्ष दशरथ सापकोटाले कार्यक्रमको बारेमा स्पष्ट पार्नुभएको थियो कार्यक्रममा सहयोगी माध्यमका रूपमा रेडियो अर्पण अभियान टेलिभिजन र बेसो टेलिभिजन रहेका थिए सो कार्यक्रम प्रतिष्ठानका सचिव रमेश राणा मगरको मगरले सञ्चालन गर्नुभएको थियो जीविस चितवनको आयोजनामा सोमबार हिजो बसन्तपुरमा माडी स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा उपस्थित सर्वसाधारण तथा स्थानीय तहका नेताहरूले माडीको विकास गतिविधिमा जीविसले चासो दिए पनि अनुगमनको अभावमा गतिलो काम हुन नसकेको गुनासो गरेका छन् स्थानीयले माडीमा निर्माण भइरहेको सडक खानेपानी पोल लगायतका विषयमा छलफल भएको थियो कार्यक्रममा स्थानीय विकास अधिकारी तिलक पौडेलले जिबिस मार्फत भएका कामहरूको पूर्ण अनुगमन हुने बताउनुभयो योजनाहरूको प्राविधिक निरीक्षण गरी उपभोक्तासँगको सहकारीमा काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो कार्यक्रममा बोल्दै योजना विकास अधिकार प्रकाश चन्द्र पौडेलले माडी र पहाड़लाई जीविसले अन्य स्थानको भन्दा विशेष महत्त्व दिएको बताउनुभयो त्यस्तै जिल्ला इन्जिनियर रामचन्द्र दङ्गालले विकासका गतिविधिको निमित्त प्राप्रविधि परीक्षण गरिएको बताउनु भयो कार्यक्रममा प्रभाधिकरण सेवा समाजका छवि नेवानी पत्रकार महासङ्घ चितवनका सचिव राजेश्याम खतेडा भ्रष्टाचार विरुद्ध अभियान चितवनका अध्यक्ष बेम्बहादुर श्रेष्ठ गैशाखका श्री प्रसाद दवाडी लगायतले बोल्नु भएको थियो लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह कास्कीका महिलाहरूले सोमबार रत्नगरको सौराचोक नजिकै उम्रेका गाँझाको बिरुवा नष्ट गरेका छन् विभिन्न जिल्लामा जनचेतनामूलक कार्यक्रम गर्दै आएकोसम्मले खाजा खाने क्रममा गाँझाको बोट देखेपछि स्थानीय साई सुण टोल विकास संस्था इलाका प्रहरले रत्नगरको सहयोगमा बोटहरू नष्ट गरिएको समूहकी अध्यक्ष शान्तदेवी गुरुङले जानकारी दिनुभयो यसलाई अभियानकै रूपमा अगाडि बढाइने इलाका प्रहरले रत्नगरका प्रमुख केदार पन्तले जानकारी दिनुभयो अहिलेसम्म वास्ता नभए पनि अब गाँजाका बिरुवा हुर्कन नदिने साई टोल विकास संस्थाका सचिव शिवकान्त नेउपानेले बालकुमारी उच्च माविमा गठन भएको विद्यालय व्यवस्थापन समितिलाई अवैध मान्दै आएको नेविसङ्घ क्षेत्रीय समिति क्षेत्र नम्बर तिनले विवाद समाधान नभई जेठ 22 गतिबाट आन्दोलन गर्ने भएको छ सर्वदलीय छलफलको क्रममा विद्यालयका प्राचार्य सरस्वती रिजालले विवादलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि विद्यालयको पठन पाठन नियमित गरेको नेवी सङ्घ क्षेत्र नम्बर तिनका अध्यक्ष प्रशान्त अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ गठित व्यवस्थापन समितिलाई विघटन नगरी पुनः विद्यालय बन्द गर्ने गरी आन्दोलन गर्ने जारी विज्ञप्तिमा भनिएको छ अन्तर्पाटी महिला सञ्जालले जिल्लामा रहेका राजनैतिक दलसम्बद्ध महिला कार्यकर्ताहरूलाई का नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिएको छ केन्द्रीय समितिको सहयोगमा सञ्चालित दुई दिने उक्त प्रशिक्षण कार्यक्रममा का निर्वाचन प्रणाली नेतृत्व विकास घरेलु हिंसा र महिला सहभागिताको विषयमा प्रशिक्षण दिएको थियो आगामी संविधानसभाको निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रशिक्षणमा महिला अधिकारको क्षेत्रमा बनेका कानुनको कार्यान्वयन गर्ने र कम्तीमा पनि महिला सहभागिता तेत्तिस गराउन आफ्नो पार्टीमा दबाब दिने पुनः समानुपातिक प्रणालीको पक्षमा जनमत सिर्जना गर्ने विषयमा प्रशिक्षण दिएको थियो सञ्चाल चितवनकी अध्यक्ष सिर्जना रुवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तरपार्टी महिला सञ्चालकी पूर्व केन्द्रीय अध्यक्ष उमा रेग्मी केन्द्रीय सदस्य लक्ष्मी शाह लगायतले प्रशिक्षण दिनुभएको थियो प्रशिक्षणमा चितवनका सात राजनैतिक पार्टी निकट झण्डै चालिसजना सहभागी थिए नेपाली चलचित्र लभ फरेभरको टिमले चलचित्र उत्कृष्ट बनेको बताएका छन् चलचित्र प्रमोसनको लागि चितवन आएका टोलीले भरतपुरमा सोमबार पत्रकार सम्मेलन गरी बनिरहेका चलचित्रभन्दा फरक कोणबाट लभ फरेभर बनेकाले उत्कृष्ट भएको दावी गरेका छन् नेपाली युवावर्गमा एवन चाहना कस्तो हुन्छ र यसका परिणामहरू के हुन सक्छन् भन्ने चलचित्रमा देखाउन खोजेको बताइएको छ दुई हजार चौतिस सालदेखि कला क्षेत्रमा लागेका शङ्कराचार्यले लेखन र निर्देशन गरेको चलचित्रमा तितो सत्यका बाल कलाकार राजाचार्य नायक गजित विष्ट नायिका सुमिना घिमिरे कलाकार माधव आचार्य लगायतको भूमिका रहेको छ पाउने दुई घन्टाको यो चलचित्र असार चौध सार्वजनिक प्रदर्शनमा आउने जनाइएको छ साक्षर चितवन अभियान अन्तर्गत चितवनको भण्डारामा सञ्चालन गरिएको अनौपचारिक शिक्षाको अनुगमन गरिएको छ जिल्ला शिक्षा कार्यालय चितवनका विद्यालय निरीक्षक तारापति खरेल नेतृत्वको टोलीले भण्डाराका नौवटा वडामा सञ्चालित साक्षर कक्षाको अनुगमन गरेको हो नेकपा एमालेको घर एमाले अभियान अन्तर्गत भण्डारा सापमा सञ्चालन गरेको घर अभियान सोमबार सकिएको छ अभियान समापनको अवसरमा भण्डार साथ धमोरामा कोणसभा समेत गरिएको छ सभामा पूर्व सांसद तथा केन्द्रीय लेखायकका सदस्य जेपी भेटवालले नेकपा एमाले साझा सहितको संहिताको पक्ष रहेको र मुलुकको दीर्घकालीन हितका लागि सात प्रदेशसहितको संहिता उपयुक्त हुने बताउनुभयो कार्यक्रममा नेकपा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य दावा दोर्जे लामाले क्रियाशील रहन कार्यकर्तालाई निर्देशन दिनुभयो भण्डाराका अभियान संयोजक इमान सिंह लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य शमशेर दिन मिया मेनका पाठक गाउँ कमिटी अध्यक्ष फडिन्द्र पाठक लगायतले बोल्नु भएको थियो अब पालो अर्पण जना, जना हाम्रो प्रश्न छ दोस्रो संविधान सभा निर्वाचनका लागि नागरिकमा उत्साह नभएको भनेर कार्टर सेन्टरले निकालेको निष्कर्षप्रति तपाईँ के भन्नुहुन्छ ए सुरयाना सही हो बी कपकल्पित लाग्छ र सिं भ्रम छर्ने काम अर्पण जन आवाज में तक मोबाइल को मैसेज बॉक्स रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी आपूलाई बी वी टाइप करी चौवालीस पचपन्न व पैंतालीस पचपन्न मक्र अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबर को नारायणगढ़ हेटोड़ा बीरग सड़क खंड खुला नारायण मुगलिन मोगलिन ओबिषे काठमंडो मुगलिन दमौरी पोखरा नारायणगढ़ सड़क खंडिकलर लैब एंड सौन फोन शून्य छप्पन्न पांच तिर शून्य तिरसठी मोबाइल नंबर अन्े पचास एकसटी सात सौ तिरचाली अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियोअर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज विधाभी नमस्कार